का तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको केन स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात् जुजुमानका अनुभवहरू कथाका रूपमा आज पनि हामी सुन्छौं अघि बढौंमा यी कथाहरूमा व्यक्त जुजुमानका अनुभवले हामीलाई बजार उद्यमशीलता र यससँग सम्बन्धित नीतिका बारे बुझ्न मदत पुर्याउने विश्वास लिएका छौं तर जुजुमानका अनुभव सुन्नुअघिकासको सबैभन्दा महत्त्वपूर्ण भनेर लिइएको सडकका बारेमा केही कुरा हाम्रा सडकहरू बन्नै नपाइकन किन बिग्रन्छन् अनि बिग्रेका सडक समयमै बनाउन किन कसैले चासो देखाउँदैनन् भनेर हामी सधैँ सधैँ कफी गफमा चर्चा गर्छौँ आज भने यही कुरालाई अलि बढी प्रस्ट्याउन आउँदै हुनुहुन्छ बुद्धिमान मामा जिज्ञासु भान्जी ए मामा के फोटो हेरिरहनु भएको अस्ति म राराताल घुम्न गएको होइन त्यसैको फोटो हेरिरहेको नि आत्ति राम्रो ठाउँ हेर त भान्जी यसमा म कति राम्रो देखिएको है हो हो अब मेरो त मामा मामा मलाई पनि कस्तो जान मन लागिरहेको छ कि रारातालतिर रा। अस्ति मेरो साथी पनि गएको नि उसले पनि मामाले जस्तै राम्रा राम्रा फोटो देखाएर हैरान मामा मलाई नि जाउँ जाउँ लाग्यो भने <laughs> जान्छे हौ तिमी यहीँ त दुईपाला हिँड्न गाह्रो तिमीलाई अब माइक्रो खोज्दै बस्छौ रा त बसमै जाने पनि व्यवस्था छैन यता जुम्लापट्टिबाट गयो भने त दस पन्ध्र दिन जति लाग्छ अलि सजिलो गरी जाने भए सुर्खेततिरबाट अलि सजिलो छ अब सुर्खेतसम्म त हवाईजहाज पनि जान्छ ओहो हवाईजहाजमा त नै मलाई डर लाग्छ तर दस पन्ध्र दिन त हिँड्न नि त गाह्रो हो नि फेरि <laughs> अब हिँड्न पनि गाह्रो हजारमा पनि डराउने अनि कसरी जान्छौँ ल भन त रा ताल ए भान्जी हजुर मामा एउटा काम गर बोरू ल यो फोटो हेर अनि चित्त बिजो <laughs> है यसमा हेर न म कस्तो राम्रो देखिएको ल भन त हे मामा आफूलाई रारा जान मन लागेर कस्तो तपाईँ पनि घरिघरि यही फोटो देखाएर होइन सजिलोसँग पुग्न सकिने बाटो किन नबनाएका हुन् भने नि त्यहाँसम्म हेर रात मुगु जिल्लामा छ अनि त्यो जिल्लाको सदरमुकाम सडकले जोडेकै छैन लौ सदरमुकाम नै सडकले नजोडेको ल किन अचम्म मान्छौ भान्जी यस्ता त अरू तिन जिल्ला, मा जिल्ला छन् हुम्ला डोल्पा अनि मोनाङ ओहो मैले सुनेको त यी चारै जिल्ला अति सुन्दर छ अरे नि त मामा <laughs> यहाँ बाटोको राम्रो सुविधा भएको भए ती ठामा म जस्तै अरू कति मानिस पर्यटक बनेर जान सक्थे नि है हो नि विदेशी पर्यटक पनि मारमार जाने थिए अनि त अरू कुराहरूको पनि कति विकास हुन्थ्यो होला है मामा हो नि भान्जी पहिलेको वर्षमा नेपालमा सडक बनाउने काम निकै जोड भएको थियो नि तर समस्या के भने निमा सडक बनेर सडकको प्रयोग कम भयो भने त्यसले पुर्याउने सहयोग भन्दा बचाई राखने खर्च नहीं बड़ी अम्री मर्मसम करेनो बाटो बाटो होने दुर्घटना का संभावना बड़ी अरे नपत होनी हई मामी भूभागे हमी कहाँ धेरे ठाव का अप्ठारा सड़क सड़क को अवस्थ रायन ओहो तपे जस्ट जान जाने संभावना पो होमा सडक भनेको यात्रुहरू ओसार पसार गर्न अनि सामानहरू एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनु सजिलो होस् भनेर बनाएको हो नि होइन त हो नि मासैले किसान उद्यमी व्यवसायका लागि त सडक भनेको रक्त जस्तै हो सडक छैन भने त उद्यम व्यवसाय गर्ने सम्भावना नै ठप्प हुन्छ बिर्कै लाग्छ नि हो मामा त्यो त सही कुरा हो तिमी आफै विचार गर त भान्जी वीरगन्जबाट काठमाडौँ आउने ट्रक चाहिँ काठमाडौँ पस्दा टन्न सामान लिएर आउँछ अनि फेरि फर्केर जाने बेलामा रित्ते जान्छ याद गरेको छौ तिमीले त्यसो भए आफै भन त तिमी सडकबाट लिनुपर्ने जति फाइदा छ त्यो सबै हामीले लिन सकेका छौँ त याद त गरेकी छु फेरि अस्ति कता हो पढेको पनि थिए मामा मोटरसाइकलहरू नगर्ने हो भने राजमार्ग र अन्य महत्त्वपूर्ण सडक सञ्जालहरूमा दिनमा एक भन्दा को मात्र ते कम मात्र सवारी कुद्छन् रे नि त कस्तो विश्वासै गर्न गाह्रो है त्यही त त्यसै पनि सरकारी बजेट जहिले पनि कम हुन्छ अनि प्राथमिकता जहिले पनि नयाँ सडक बनाउने बाटो नपुगेको ठाउँमा बाटो पुराउने भन्ने हुन्छ बनेर कम प्रयोग हुने बाटोहरूको राम्रो हेरविचार गरिँदैन र त्यत्रो खर्च गरेर बनाएको सडकहरू सवारी नै चलाउन नमिल्ने अवस्थामा पुग्छन् तर मामा बाटो नपुगेको ठाउँमा बाटो पुर्याउनै पर्यो नि नत्र राजस्तो ठाउँमा म जस्तो मान्छे कसरी पुग्नु हो भान्जी बाटो सबै ठाउँमा पुर्याउनु पर्यो त्यो त ठिक कुरा हो तर बनेका बाटाहरू सही अवस्थामा नभए दुर्घटना निम्ताउने खालको मात्र भयो भने त्यो पनि त राम्रो भएन नि हो मामा तर अब सरकारसँग पनि त सीमित बजेट हुन्छ नि अनि जहिले कता लगाउने कता लगाउने भन्ने दोधार होइन र सही कुरा गर्यो भान्जी तर म विदेशमा काम गर्दा मैले के देखेको थिएँ भने नि बाटो सधैँ सरकारले नै बनाउनु पर्छ भन्ने जरुरी छैन के ल सरकारले बाटो नबनाए कसले बनाउँछ त घर बनाए जस्तो हो र त्यो कहिलेकाहीँ त कस्तो बच्चा जस्तो कुरा गर्छ हौ धेरै देशहरूमा बाटो सरकारले मात्र नबनाए निजी क्षेत्रले पनि बनाउँछ के निजी क्षेत्रले निजी बाटो बनाउँदा उनीहरूले यत्रो ठूलो लगानीको मुनाफा कसरी उठाउने के कुरा गर्नुहुन्छ के अग्रह गर्नुहुन्छ बुझ्न गाह्रो अरे कसरी उतातिर निजी क्षेत्रले बनाएका त्यस्ता बाटोहरूलाई टोल रोड भन्छन् जसमा जति गाडी चल्छन् त्यति गाडीहरूले सडक प्रयोग गरे बापत निश्चित शुल्क तिर्छन् त्यही शुल्कलाई टोल भनेको यसरी निजी क्षेत्रले बनाएका टोल रोडहरू त उसो भए राम्ररी मेन्टेन गरिएका हुन्छन् होला नि है मामा एकदम सही भन्यो भान्जे तिमीले यसमा अर्को के पनि हुन्छ भने निजी क्षेत्रले लगानी गरेर बाटो बनाएपछि लगानी उठाउन मर्मत समार गर्न पनि त मुनाफा कमाउनु पर्ने हुन्छ के अब यसका लागि सडक सकेसम्म धेरै व्यस्त हुनु पर्यो भारतमा कति ठाउँमा यसरी सडक बनाउने निजी क्षेत्रहरूले के गर्छन् थाहा छ तिमीलाई <laughs> के गर्छ भन्नु न त मामा के गर्छन् नि अब सडकको उपयोगिता बढाउन सुविधा सम्पन्न आवास योजना र कल कारखाना व्यवसाय प्रवर्धन गर्ने काम नै पनि गरेका छन् के ओहो यसरी नै ने नेपालमा पनि काम अगाडि बढाउन सक्यो भने त सडकको उपयोगिता नै बढ्ने अनि आर्थिक क्रियाकलाप पनि बढ्ने जहिले तपाईँको विदेशमा यस्तो तपाईँको विदेशमा उस्तो भन्ने राम्रा राम्रा कुराहरू हामी यही नेपालमा नै ने देख्न सक्छौँ है अनि त रारासम्म सरर रा रा रा रा मोटर गुडिहाल्छ नि त्यसपछि बल्ल अल्छी रारा पुग्छौ देश विकासको महत्वपूर्ण पूर्वाधार सड़कको विकास र विस्तारका बारेमा हामीले भर्खरै बुद्धिमान मामा र जिज्ञासु भान्जीको छलफल सुन्यौं अब लागौ केन् स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात हाम्रै जुजुमानका स्वतन्त्र बजार अनुभव जान्नतर्फ आफ्नो बाटो हिडी हिँडिरहँदा जुजुमानलाई त्यो बिरानु टापुका नियमहरू सम्झेर साह्रै अचम्म लागिरहेको थियो साँच्चै त्यस्ता अनौठा नियमहरू सहेर मानिसहरू किन बस्छन् होला यसको पछाडि कुनै गतिलै कारण हुनुपर्छ यो जमिन धेरै हराभरा देखिन्छ र हावा पनि धेरै नरम र न्यानो छ यो ठाउँ स्वर्गजस्तै छ सोच्दा सोच्दै जुजुमान अगाडि बढ्न थाले सहर पार गरिसकेपछि जुजुमान अलि बिस्तारै हिँडिरहेका थिए त्यसपछि उनी एउटा फराकिलो बाटोमा पुगे बाटोको दुवैतिर डरलाग्दा फलामका बारहरू थिए उनको दाहिनेपट्टि बारको पछाडि बाघ वनघोडा बाँदर जस्ता अनगिन्ती जनावरहरू राखिएका थिए अनि उनको देब्रेपट्टिको बारभित्र भने धेरै महिला र रा पुरूषहरूलाई राखिएका थिए अनि ती सबैले सेतो र कालो धर्को भएको कमिज र पाइट लगाएका थिए बाटोको वरिपरिबाट एकअर्कालाई हेरिरहेका ती दुई समूहहरू त्यति ते नै खेर एउटा लट्ठी घुमाउँदै गरेको कालो पोसाक लगाएको मान्छेलाई देखेर जुजुमान उनको नजिकै गए बन्द गरिएका दुईवटा ढोकाको छेउमा ती सुरक्षागार्ड हिँडिएका थिए जुजुमानले नम्र भएर सोधे यी बारहरू के लागि हुन् आफ्नो हिडाई र आफ्नो लट्ठीको घुमाई उही रफ्तारमा राख्दै ती सुरक्षाकर्मीले गर्वका साथ जवाफ दिए एउटामा हाम्रा पशुहरूको चिडियाघर छ पुच्छर हल्लाउँदै गरेका र एक पर्खालबाट अर्को पर्खालमा उफ्रँदै गरेका पशुहरूलाई हेर्दै जुजुमानले ए भने गार्डले स्थानीय बालबच्चाहरू आउँदा जसरी भाषण दिन्थे त्यसरी नै भन्न थाले त्यहाँ विभिन्न प्रकारका राम्रा जनावरहरू देख्यौ उनले दायाँ पट्टी देखाउँदै भने ती जनावरहरू हाम्रा लागि संसारभरबाट ल्याइएका हुन् अनि बार र जाली जालीभित्र ती पशुहरूलाई सुरक्षित रूपले राखिएका छन् र मान्छेले तिनलाई अध्ययन गर्न सक्छन् यी जनावरहरूलाई बाहिरै राखे मान्छेलाई दुःख दिन्छ भन्ने कुरा तिमीलाई थाहा छँदैछ नि ए जुजुमानले कराउँदै भन्न थाले संसारभरिबाट यसरी जनावरहरू ल्याउँदा र यिनलाई पाल्दा त धेरै पैसा लाग्यो होला हि जुजुमानको कुरा सुनेर ती सुरक्षा सुरक्षागार्ड हाँसे र आफ्नो टाउको बिस्तारै हल्लाए हँ मैले त चिडियाखानाको लागि तिर्दिन तर यो क्रोम्पो टापुमा बस्ने सबै मानिसले चिडियाखानाको कर तिर्नुपर्छ के सबैले तिर्छन् आफ्ना रित्ता खल्तीहरू छाम्दै जुजुमानले सोधे अँ कोही कोहीले चाहिँ तिर्न चाहँदैनन् यस्ता तिर्न नचाहने अदम नागरिकहरूले भन्छन् कि उनीहरूलाई चिडियाघरप्रति कुनै वास्ता छैन त्यस्तै मध्ये अर्का थरीले त झन् करै तिर्न चाहँदैनन् किनभने उनीहरूको विचारमा जनावरलाई प्राकृतिक अवस्थामा नै अध्ययन गर्नुपर्छ ती गार्ड सड़कको देव्रेपट्टि फर्के र बलियो फलामको ढोकालाई लट्ठीले हिर्काउँदै भने जब नागरिकले चिडियाघरको कर तिर्दैनन् तब त्यस्ता व्यक्तिलाई हामी यो बार पछाडि सुरक्षित रूपले राख्छौं सु। यहाँ त्यस्ता अनौठा मानिसहरूलाई हामीले अध्ययन गर्न सक्छौ अनि यस्ता मानिसहरूलाई पनि यताउता घुम्न र समाजमा नोक्सान पुर्याउन रोक लगाइन्छ यो विश्वासै गर्न नसकिने कुरा सुनेर जुजुमानको टाउको घुम्न थाल्यो दुवैतर्फका जालीभित्र राखिएका समूहको तुलना गर्दै र ती दुई चिडियाखाना र गाडहरूको भरण पोषणका लागि आफूले पनि तिर्नुपर्ने पो हो कि भनेर उनी दंग परे उनले फलामका डण्डीहरू समाते र ती धर्के लुगा लगाउने व्यक्तिहरूको स्वाभिमानी अनुहारलाई गहिरिएर हेरे त्यसपछि उनले ती अभिमानी भाव भएको सुरक्षा गार्डको अनुहार फेरि एकपटक हेरे जो निरन्तर यता उता हिँड्दै लट्ठी घुमाइरहेका थिए त्यहाँ त्यही बेला उही पुरानो पहिलो टाटे पाटे बिरालो बारको भित्र बाहिर गरिरहेको उनले देखे केही खान पाइन्छ कि भनी त्यो बिरालो खोज्दै थियो गार्डले आफ्नो लट्ठीले एउटा बारको डन्डीमा बेसरी हिर्कायो त्यो बिरालो जुजुमानको खुट्टातिर फाक्दै दौडँदै आइपुग्यो बिरालो त्यहीँ बसेर आफ्नो अगाडिको पन्जा चाट्न थाल्यो र उसको च्यातिएको कानको पछाडि भएका उपयाँलाई कन्याउन थाल्यो तिमीले मुसालाई माया त गर्दैनौ नि बिरालु यहाँ थुप्रै मुसाहरू छन् जुजुमानले भने फेरि त्यही बिरालोको टु मुसार्दै आफ्नो नयाँ मित्रसँग भन्दै गए मुसाहरूको बारेमा तिम्रो विचार कस्तो छ हँ मुसाहरू दुवैपट्टि धेरै बसेका छन् जाने तिमी। अचानकै पुगेको त्यो बिरानो टापुमा अनौठा अनौठा अनुभवहरू सङ्घाल्ने क्रममा करलाई लिएर सरकारको खराब रवैयाबारे थप एउटा नयाँ अनुभव सङ्घाल्न पुगे जुजुमानले जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव आजलाई यति नै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 क्यापिटल बीएडिएचएन अघि बढौँमा हेर्न सक्नुहुन्छ